नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय चार मेगा हर्चको प्रस्तुति कार्यक्रम पप ग्यालरीमा कार्यक्रम पप ग्यालरीमा आज पनि उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल ग्रुङ मेरो अवार्डलाई तपाईँसँग पुर्याउन सहयोग गर्दै हुनुहुन्छ सा प्राविधिक सहकर्मी साथी राज पौडेल यस सदाको चाहिँ आज पनि शनिबार एक बजेको अर्पण खबर सुनिसक्नुभएको छ अब पालो हो पप गीत सुन्नेको सँगसँगै आज तपाईको माझमा मैले एकजना नवोदित गायकलाई पनि लिएर आएको छु उहाँको अनुभव उहाँको यहाँसम्मको यात्रा अनि उहाँको समाजमा कस्तो भूमिका रहेको छ सङ्गीतले के कस्तो गर्छ सोको जानकारी हामी उहाँबाट नै लिन्छौँ र तपाईँको माझमा उहाँलाई परिचय गर्नुभन्दा अगाडि उहाँकै सोमा भएको पपसङ पनि प्ले गर्छु तपाईँ भर्खर रेडियो खोलिराख्नु भएको छ यो हो रेडियो अर्पण एक सय पाज मेगा हर्ज र सँगसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट युएनपीबाट पनि एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरीलाई सधैँ हामी पपसँग रिलेटेड कुराहरूको चाहिँ इन्फर्मेसन दिने गर्दछौँ भने आज चाहिँ हामीसँग सिङ्गर नै स्वयं हाम्रो माझमा आउनुभएको छ लाइभ कुराकानी हुन्छ आज तर त्योभन्दा अगाडि तपाईँको माझमा उहाँकै आवाजमा रहेको सँग आयौ तिमी प्लेआउट गर्छु यसपछि भने उहाँसँग कुराकानी आयौ तिमी प्रिया बनी पूर्णिमाको सरी आयौ तिमी प्रिया बनी पूर्णिमाको झुनासरी अतुट माया दितको धुनसरी अतुट माया दिौ सङ्गीतको धुनसरी आयौ तिमी प्रिय बनी पूर्णिमाको झुनासरी आह भरी ौ मना मस्तिष्कमा कहिलेनी नखुरी नम्बरी त्यो सुनसरी आयो तिमी प्रिय पनि पूर्णिमाको झुनसरी अटुट माया दिउ सङ्गीतको धुनसरी अटुट माया दिीतको धुनसरी आयौ तिमी प्रिय बनी पूर्णिमाको जुनसरी आहा Sun and light ओके okay, हायौ तिमी सम्बन्धको पर्खाल बमबाट लिएँ बबिता खरेलको लिरिक्स मित्र अधिकारी र रा राकेश सोनीको एरेन्ज रहेको यो सङ्गमा भोकल थियो म्युजिक थियो आजको हाम्रा गेस्ट चक्रपाडी तिमल सिन्हाको वेलफ्रेन्ड तपाईँको माझमा यो सङ्घ प्लेआउउट गरिसकेँ फर्स्ट टाइम पनि बजिराखेको छ जस्तो लाग्छ रेडियो अर्फोर्ड वान फोर पोइन्ट फाइभ मेगा अर्सबाट त्यसो त आज म्युजिक डे सङ्गीत दिवस परेको छ यो दिनको तपाईँहरू माझमा शुभकामना छ र अर्को कुरो पनि भन्छु म वर्ल्ड कपले यति बेला जताततै तताइराखेको छ सबै प्लेयरहरूलाई भनौँ अझ अडियन्सहरूलाई पनि तताइराखेको छ सँगसँगै यहाँनिर हामीले बिर्सन नहुने कुरा अर्को एउटा पनि रहेको छ तेरिया मगरेँ यति बेला लिटल च्याम्पियनको फाइनलमा पुगेको छ भोट गर्न पनि नबिर्सनु होला अब मात्र दुई सम्म मात्र भोटिङ लाइन खुल्ला रहेको छ त्यसैले फटाफट जति सक्दो धेरै तपाईँले पनि भोट गर्नुहोला र अब भने कार्यक्रमको मूल धारतर्फ लाग्छु आज हामीसँग नबोदित गायक हुनुहुन्छ चक्रपाडी तिमल सिन्हा स्वागत छ चक्रजी तपाईँलाई धन्यवाद आज तपाईँ कस्तो दिन पनि त्यस्तै मिलेको छ कि आज सङ्गीत दिवस म्युजिक डेको दिनमा तपाईँसँग कुराकानी गर्नु पाएको छ निकै खुसी लागिरहेको छ आज तपाईँको एल्बमको बारेमा तपाईँ यहाँनिर चाहिँ पेसागत हिसाबले भन्दा पनि रहरले चाहिँ म्युजिक क्षेत्रमा आएको मैले पाएको छु तपाईँको नजिकबाट चिन्तान भएको नाताले सही कुरा गर्नुपर्छ साँच्चीकै आज मेरो सौभाग्यको कुरा हो सङ्गीत दिवसको दिन अर्पणी अर्पणमा मैले पाएँ र जहाँसम्म सरले कुरा गर्नुभयो साँच्चिकै मेरो पेसाले म एउटा निज क्षेत्रलाई सशक्त गर्ने क्षमता विकास गर्ने एउटा परियोजनामा काम गर्छु कार्यक्रम अधिकारको रूपमा यो सङ्गीत चाहिँ मेरो एकदम शोक सानैदेखिको गाउने र धुन निकाल्ने सोखको रूपमा रहेको थियो र त्यसैलाई मूर्त रूप दिनुको लागि यो वर्ष चाहिँ दुई सालले चाहिँ मलाई सम्बन्धको पर्खाल भन्ने एउटा कलेक्सन निकाल्न चाहिँ एकदम अगाडि बढाइरहेको छ मैले त्यो नौवटा गीत र एउटा ट्र्याकसहितको चाहिँ यो एल्बम चाहिँ बजारमा आइरहेको छ सम्बन्धको पर्खाल यो टाइटल चाहिँ कसरी जुरो नौवटा गीत हालेर यो टाइटल जुडाउन पनि धेरै धेरै गाह्रो पनि भयो धेरै मस्तिष्क मन्थन पनि गर्नु पर्यो साँच्चिकै मेरो यो यसमा सम्बन्धको पर्खाल भन्ने एउटा गजल पनि गीतको रूपमा मैले गाएको छु र अर्को यो लोकप गीत छ यसमा चाहिँ नभेटेको धेरै भयो बिर्सियो कि कस हो एउटा पर्खाल हामी बिच उभियो कि कस हो यिनै दुईवटा गीतलाई को थिमलाई जोडेर सम्बन्धको पर्खाल राख्ने राख्ने प्रयास गरियो र विशेष गरेर यो माया पिरती uh -huh. र सबै कुरालाई जोड्दाखेरि चाहिँ सम्बन्धको पर्खाल सम्बन्ध रिलेसन भनेको माया पिरतिसँग पनि मात्र हुँदो रहन्छ मैले स्वदेश गान पनि यसमा राखेको छु र रा उद्यमीको म उद्यमी गरि खान जान्दछु भन्ने एउटा व्यवसायीहरूलाई अलिकति उहाँहरूको चाहिँ गरिमा बोल्ने गीत पनि छ ती सबै चाहिँ सम्बन्धसँगै जोडिएका छन् त्यस कारण चाहिँ मैले एउटा फरक पकि पनि कतिपय सिङ्गरहरूले आफ्नो यो एल्बमको नामाकरण गर्दाखेरि सकेसम्म आफैलाई परिराखेको चिजहरू नै बाट नै नाम जुराइराखेको हुन्छ मलाई पनि त्यस्तै लागेर चाहिँ यो बारेमा चाहिँ सोधिहालेँ नौवटा गीत छ यहाँनिर तपाईँको भर्खरै मात्रै पनि हामीले यहाँ आयो तिमी भनेर सुन्यौँ आ, यो गीत बबिता खनाल मित्र अधिकारी र राकेश सोनीको एरेन्ज अनि बबिता खरेलको लिरिक्स भोकल म्युजिक दुइटै चक्रपाणी तिमल सिन्हाको रहेको छ कसरी भ्याउनुहुन्छ हो यो मैले सानैदेखि दुई हजार सन्ताउन्नमा पनि दुईवटा गीत रेकर्ड गरेँ मेरो आफ्नो सङ्गीत एउटा सोखको रूपमा छ सङ्गीत र भोकल पहिलेदेखि आफैले गरे, गरे प्रयास गरेँ र अहिले पनि यो नौवटा गीतमा अरू अरू कलाकारलाई दिउँ भन्ने पनि कुरा आएको थियो तर एउटा मेरो रहरको विषय भएन पहिलो एल्बममा कम्तीमा म आफैले गरौँ न अन्त आफ्नो सृजना हो अगाडि बढौँ भन्नेहरू गरेँ र बबिता खना भनेको मेरो आफ्नै श्रीमती हुनुहुन्छ उहाँले आफैले गीत लेख्नुहुन्छ गजल लेख्नुहुन्छ मेरो एल्बममा तिनवटा गीत उहाँले उहाँको रचनामा तिनवटा गीत छन् यो आयो तिमी प्रिय पनि हुने उहाँले दुई हजार साठी सालमा गीत हो अँ चक्रजी यो क्षेत्रमा म्युजिक इन्डस्ट्रीमा लगभग दुई साल पचपन्न सालदेखि आउनुभएको छ होइन अनि यो दुई साल पचपन्न सालदेखि यो क्षेत्रमा रहिरहँदा तपाईँको आवाज चाहिँ हामीले दुई हजार एकात्तर सालतिर आएर सुन्न पायौँ नि यति धेरै दे ग्याप किन अब ग्यापको कुरामा चाहिँ कस्तो म अब पेसाले अर्कै काम गर्ने भएको र सङ्गीतलाई एकदम माया गर्ने भित्रैदेखि माया गर्ने र जति हिँड्दा डुल्दा र थकान मेट्दा संगीतलाई मात्र लिने प्रयास गरेँ मैले र एकहत्तर साल धेरै सिकेर साधना गरेर गरौँला अथवा समय आउला भन्दा भन्दै पचपन्नबाट एकहत्तरसम्म कुद्दाखेरि पनि अब समय गइसके पो हो कि भन्ने लागेर अब चाहिँ मैले केही गर्नुपर्छ कम्ती आफू सृजनालाई बाहिर त ल्याऊँ भनेर मैले अहिले प्रयास गरेँ गीतहरू पनि निकै राम्रो राम्रो बनेको छ अब सम्बन्धको पर्खालमा नौवटा उद्यमी गीत राख्नुभएको छ अनि स्वदेश गान राख्नुभएको छ आधुनिक फ्लेभरको सङ्गहरू पनि मैले यहाँनिर तपाईँको यो एल्बममा भेटेको छु भने लोक पप पनि समावेश गर्नुभएको छ तपाईँलाई चिन्नलाई चाहिँ कुन विधातिरबाट चिन्ने कि अब पप गीत पनि चारवटा आएको छ नौवटा मध्ये चारवटा छ भने लोक पनि छ आधुनिक पनि छ स्वदेश गान पनि छ उद्यमी सबैलाई समेट्नु भएको छ विशेष रुचि चाहिँ छ यो रुचि मलाई यो अलिक फरक कुरा पनि छ यो धेरैले तपाईँको यो हजुरले गर्नुको प्रश्न धेरैवटा आएको छ सा। के सङ्गीत भनेको एउटा सङ्गीतकारले जस्तो पनि सङ्गीत गर्नु सक्नुपर्छ मेरो भनाइ त्यो छ जस्तै पप पनि सङ्गीत गर्नुपर्छ लोक पप पनि गर्नुपर्छ मेरो चाहिँ एउटा विशेष रुचि भनेको धुन निकाल्नु रुचि हो त्यो हिसाबले अहिले मैले खालि धुन निकालेँ पप पनि छन् ऱ्याप धेरै जस्तै रक गीतहरू पनि मेरो छन् र त्यो पार्टले गर्दाखेरि एज अ एउटा म्युजिसियनको रूपमा अथवा म्युजिसियन नभनौँ अब एउटा लय निकाल्ने मान्छेले जस्तो पनि लय निकाल्न सक्छ र गाउने सन्दर्भमा चाहिँ मैले अब अहिले आफैले गएको भावनाले जति जुन हिसाबको सङ्गीत गरेँ सबै मैले गाउने प्रयास गरेँ र रुचिको विषयमा भन्दाखेरि अब मलाई सुहनी फिट चाहिँ अब धेरैबाट अलिकति त्यो सुझाव पनि आएको छ पपमा चाहिँ सरको चाहिँ फिट्छ है भन्ने कुराहरू अनुहार हेर्दाखेरि लोप लोप पप डोरीमा फिट्छ तर गायकीमा हेर्दाखेरि चाहिँ पप फिट्छ भन्ने कुराहरू पहिला पनि यो कुरो त मलाई पनि त्यो हजुरसम्म भेट भएको पहिलो दिनमा नै लागिराखेको थिएँ तपाईँ आएर परिचय भयो परिचय भइसकेपछि चाहिँ म पप गीत गाउँछु भनेर तपाईँले भन्दाखेरि मलाई पनि अलिकति त्यो हजुरको गेटअपले गर्दा तपाईँको गेटअपले गर्दाखेरि हो र जस्तो कता मनमा चाहिँ लागिराखेको थियो पछि सङ्ग प्ले आउट जस्तै अहिले भर्खर पनि आयो तिमी सुन्दाखेरि ओहो यस्तो मान्छे त यो सङ्गीत क्षेत्रबाट त निकै लुगेर पो बसिराख्नु भएको रहेछ नि त जस्तो चाहिँ लाग्यो र अहिले आएर तपाईँको गीत सुन्नु पाउँदा खुसी पनि लागेको छ पप गीत यति राम्रो गाउन सक्नुहुन्छ तपाईँको भोकल कड यति पावरफुल छ कि मलाई निकै नै मन परेको छ मलाई चाहिँ अहिले यहाँनिर चाहिँ लाइभली एउटा गीत गाइदिनु भन्न पनि मन लागिरहेको छ कि हुन्छ कुन गीत गाइदिनु सक अब तपाईँलाई यो नौवटा एल्बममध्ये अब जुन सुके नौवटा सङ्गमध्ये जुन चाहिँ अलिकता अहिलेलाई चाहिँ मैले उद्यमी गीत एउटा अलिकति मात्र गाएर सुनाउँछु पभ भन्दा अलिक फरक खालको छ म ओधमी गरी खान जान्दछु म ऊद्यमी गरी खान सिकाउँछु म पौरखी पौरख गर्न जान्दछु म पौरखी पौरख सीका मद्यमी करी खान जु पक्कै पनि म उद्यमी गरी खाना जान्दछु एउटा उद्यमीले गरी खाना जान्नुपर्छ सबैले गरी खाना जान्नुपर्छ चक्र पाहाडी तिमल छिनाको विशेषता भनेको नै यही लागिराखेको छ पप गीत पनि गाउनुहुन्छ उहाँ आधुनिक बेसमा रहेर पनि गाउनुहुन्छ लोक पप पनि गाउनुभएको छ भने स्वदेश कान पनि उहाँले गाउनुभएको छ र सँगसँगै उद्यमीहरूलाई पनि अग्रसर गराउनको निमित्त यस्ता सङ्घहरू पनि कलेक्ट गर्नुभएको छ एल्बम सम्बन्धको पर्खालमा दुई हजार पचपन्न सालतिरबाट सुरु गर्नुभएको छ सङ्गीत मैले सङ्गीत चाहिँ दुई हजार सिक्ने चाहिँ सुरुवात गरेँ प्रशिक्षण कहाँबाट लिनुभएको छ मैले नारायणगढमा एकजना प्रेम गजमेर भन्ने एकजना गुरु हुनुहुन्थ्यो उहाँसँग सिकेँ त्यसपछि काठमाडौँमा साधारण कला केन्द्रमा हाम्रो प्रकाश गुरुङ सरसँग पनि केही समय सिकेँ तर आफ्नो पेसा र यो अलिकति रुचि फरक परे हुनाले तिनलाई समानान्तर रूपमा सके लान सकेन मैले जियो पेशाला भन्दा पनि यो क्षेत्रलाई चाहिँ अलिकता माया मारेको जस्तो जस्तो देखियो नि माया चाहिँ अब मा भित्रबाट त माया माय मारेको होइन तर यसरी चाहिँ अब खोलेर रा बाहिर आउनु अथवा आफ्नो कलालाई यसरी देखाउनु ढिला गरेको हुनाले माया मारेको हो कि भन्ने जस्तो जे लाग्छ तर यथार्थमा त्यो चाहिँ रहेन त्यही मलाई नि के लाग्यो भने नेपाली अडियन्सको एउटा सोच हुन्छ नि यस्तो खाले अलिकति पावरफुल भोकलिस्टहरू चाहिँ हामीले पनि पाउँ भने जस्तो तपाईँसँग त्यो क्षमता हुँदा हुँदै पनि अडियन्सले तपाईँलाई गुमाइरहेका छन् क्या त्यो साँच्चीकै अब यो मेरो पेसाले त्यसलाई अलिक बाध्य म अब यहाँ आएँ बिदाको दिनमा हजुरसँग यो अर्पण रेडियो अर्पणमा गाउँछु बाक्योले भेट्न पाएँ म घर आएको थिएँ अब म अब आफ्नो त्यो परम हुँ गएपछि म घर आइहाल्छु त्यसैमा पक्कै पनि आफ्नो पेसामा एकदम अनुशासित भएर लाग्नुपर्छ पेशालाई पुरा गर्नुपर्छ र यहाँनिर तपाईँ दुई हजार साल सालदेखि यो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको पर छ कुनै एउटा अवसर देखेर प्रवेश गर्नुभएको हो कि मात्र रहरले मात्र मैले त्यस्तो धेरै अवसर चाहिँ भन्दा पनि मलाई सानैदेखि धुन निकाल्ने एकदम सोख म हिँड्दा हिँड्दै पनि एउटा चाहिँ गएलाई निकाल्ने त्यो सोखको हिसाबमा लागेँ र देखियो पनि विगतमा पनि अब हाम्रा अग्रज नवीन भट्टराईदेखिको पब गायकहरू धेरै अब दिप श्रेष्ठ आधुनिक गायक हुनुहुन्थ्यो अब कोमलोली अथवा लगायती कुन्तीमुख दानदेखि धेरै गायक गायिकाहरूलाई हेर्दाखेरि पनि एक किसिमको प्रतिष्ठा र उहाँहरूले उहाँहरूको शब्दले अथवा उहाँहरूको सन्देशले पनि देशलाई चाहिँ केही आफू देशप्रतिको आफ्नो समर्पण अथवा केही दिनसक्छ भन्ने हिसाबले त्यो पनि एउटा प्रेरणाको स्रोत भयो मलाई पक्कै पनि चक्रपाणे तिमल सिन्हा चाहिँ ची यहाँ केही पाउँछु भन्दा पनि केही दिन सक्छु सङ्गीतको माध्यमबाट भनेर चाहिँ यो सङ्गीत क्षेत्रमा लाग्नुभएको छ अहिलेको हिसाबमा डेफिनेटली त्यही नै छ र अझै पाउनेको हिसाब गर्दाखेरि त यो अलिकति लामो कहानी हुन्छ यसको अहिलेको समयमा गीत गाएर कुनै कलाकारले पाउने अवस्था छैन अब जस्तो यो आयो तिमी यो एल्बम बनाउँदा लगभग खर्च चाहिँ के कति जति भेटेको यो बारे पनि छोटो कुराकानी गरौँ यो साँच्चीकै अनुमान मैले यसरी गरे पनि थिइनँ यो एल्बमलाई पूर्ण रूपमा प्रवर्धन गरेर विमोचन भिजुअलसहित आउने हो भने पाँच लाख सर अहिले एकदम थोरै खर्च चाहिँ त्यति अनुमान हुँदो रहेछ मैले म्युजिक कम्पनीबाट भर्खर एउटा स्टेटमेन्ट पाएको छु त्यो स्टेटमेन्ट हेर्दाखेरि चाहिँ मेरो पहिलाको रहर र अहिलेको बाध्यता अलिकति धेरै <laughs> साङ्ग्रो अवस्थामा गाह्रो छ अवस्थामा <laughs> पुग्ने अवस्था देखिएको छ <laughs> जस्तो अब हामीले यो नौवटा गीतमध्ये कुनै गीतको म्युजिक भिडियो पनि पाउँछौँ पाउनुहुन्छ यो भिडबिच भेटिएला भनेको चाहिँ मेरो मेरो पार्टबाट भिजुल सकेको छ गायकको हिसाबले अरू मेरो कामहरू भइरहेको छ म त एक महिनाभित्रमा भिजुल आउँछ होला यो भिडबिचको म्युजिक भिडियो पनि आउँछ म्युजिक भिडियो यो यो भिडबिच तपाईँकै आवाजबाट सुनाउनु एकपल्ट त्यति बेला चिने पनि नचिने झै गरिदिनु त्यति बेला चिने पनि नचिने झै गरिदिनु यसमा लिग्रिस चाहिँ कस्तो यसमा लिरिक्स महेश बाबु तिमल सिन्हा हुनुहुन्छ उहाँको यो लिरिस चाहिँ उहाँले धेरै लेख्नुहुन्थ्यो मैले आफ्नै इष्टमित्रबाटै रहरको विषय भएको उहाँको डायरीबाट चोरी मागेँ मैले यो दुई हजार चौन्न सालमा महेश बाबु तिमल सिहालले डायरी पल्टाउँदै गाईसँगै बस्थ्यौँ यो गीत चाहिँ मलाई मन पऱ्यो है म कम्पोज गर्छु भनेको थिएँ उहाँले दिनुभयो मैले यो गीतलाई छप्पन्न सालमा कम्पोज गरेको अनि यसमा एरेन्ज कसको यसमा एरेन्ज चाहिँ राकेश सोनी र मित्र अधिकारी उहाँहरूकै रहेको छ वेलफ्रेन्ड तपाईँ यति बेला रेडियो अर्पट एक सय चार थुप्रो पाँच प्रोग्राम पप ग्यालेरी सुनिराख्नु भएको छ भने आज म नवोदित गायक चक्रपाणे तिमल कुराकानी गरिराखेको छु उहाँको सम्बन्धको पर्खाल भन्ने एल्बम यति मार्केटमा आइसकेको छ नौवटा सङ्घहरू समावेश भएको छ भने चारवटा नितान्त पप गीत रहेको छ एउटा लोक पप पनि रहेको छ भने स्वदेश गान सँगसँगै आधुनिक गान र उद्यमीहरूलाई अग्रसर गराउनको निमित्त पनि यहाँनिर एउटा सङ्घ हाल्नुभएको छ नौवटा सङ्घमध्ये एउटा म्युजिक ट्र्याक पनि रहेको छ उहाँको यही सङ्घहरूको रोजाइमध्ये एउटा र यति पनि तपाईँको माझमा भिडबिच सङ्घ तपाईँको माझमा प्ले गर्छु यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै रहनु होला गाला तेती भेला गा। त्यति भेला देखे पनि देखे झारी त्यति बेल देखे पनि देखे झारिदिनु भिरबिच भेटिए लादोटोमा देखिएला फिर बिच भेटिए लादोटोमा देखिएला तेती भेला बेति बेला चिने पनि नचिने झै गिदिनु यति बेला चिने पनि नचिने झैँ गरी दिनु न बेला ठहर भनलन पहिले कतै न भेटे झै गरी दिनु त्यति बेला पहिले कतै न भेटे झँदिनु भिरबिच भेटिएला दोबटोमा देखिएला भिरबी च भेटिएला दोबटोमा देखिएला त्यति बेला त्यति बेला छिने पनि न चिने झारिदिनु त्यति बेला छिने पनि नचिने झै गरी चौबंदी पटुकी भन्दै भन्दै हिमा हिमा जान्या मा। मलाई जाना छिमा मैली कहाँ पाइ माया छोरी मलाई माया नमस्कार म गायिका आस्था रावत तपाईँहरूले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय अर्पण सबैका लागि सधैँका लागि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढी छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा छाला सम्बन्धी पुरानो भन्दा पुरानो दात एलर्जी धुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या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 गर्ष मा फेल तथा कक्षा आठ नौ रस फेल भैया कक्षा एगार न पढ़ी सीधे कक्षा बारह को परीक्षा दिन पाइने दुई हजार पैंसठी साल देखि दुई हजार उन्सत्तरी को प्रश्न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 अरे झुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार त आयो भन्छु धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला छ ए बा भन्छु मेउराज <laughs> भन्छु म जहाँ भाइ त्यही लिएर फोटो खिच्न हुन्थेन त नारायणघट सही चौकी प्लाजा को पेलो तल्ला एसटीसी मा, एस मा गएर फोटो पाइर को मोर मोबाइल नंबर अन् पचास पैतालीस तीन सौ उन्ना पचास हो आ, आ, आ, आ। फोटो लिस्ट ठीक साथ हमी कहाँ फोटोकपी मेस फोटो प्रिंटर प्रिंटर काटेज फोटो पेपर कपडामा में छाप्ने मेसिन पाइन का साथ ही प्रिंटर मरम्मत बाबु पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा प्राली कन्सल्टेन्सी पुल नजिकै डिरेक्टर मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ मनोरंजक केंद्र समेत न छड़ी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 पूर्वी रहेको रोज पास तेर सपना पूरा भै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 नेपाल सरकारबाट प्राप्त फोन नंबर शून्य छप्पन्न रोज एजुकेशन मोबाइल अंठानब्बे चार पचास उन्न पचास दुई सठहत्तरबे पांच पचास अंठा दुई सी तिमीलाई मम्मा बिर्सना सकिना के गरी यहो जीवनमा के गरी यहो जीवनमा नमस्ते म गायक शशान्त कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमानी बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा वान सेकेन्ड ह्याप्पी म्युजिक डे टुडे इज ट्वेन्टी फर्स्ट जुन यस फ्रेन्ड आज संगीत दिवस त्यसरी पनि यसको शुभकामना व्यक्त गरिराखेको छु र फेरि पनि भन्छु वर्ल्ड कपमा मात्रै नरमाउनुहोला यति बेला नेपालको सान तेरिया मगर डिआडी लिटल च्याम्पियनको फाइनलमा पुगेकी छिन् अब दुई बजीसम्म मात्र हो उहाँलाई भोट गर्ने तपाईँ इन्टरनेट चलाइराख्नु भएको छ भने त्यहाँबाट सजिलै बिना खर्चमा तपाईँ भोट गर्न सक्नुहुन्छ जति धेरै भोट गर्नुहोस् तेरिया मगर ने फाइनल जितने संभावना उत्न ही बढ़ी हो युरा अब एक किसी था फिर भी नवदित गायक चक्रपाण तिमल सिन्हा संगकानी अगड़ी बढ़ा वहाँ दुई दुछा। हजार पचपन्न सालदी यह क्षेत्र में आने भगने संगसंग आबद्ध भाई काम पनि गर्नुहुन्छ पेसाले म यो क्षेत्रमा आएको होइन मेरो रहर हो इच्छा हो भनेर पनि भन्नुभएको छ सँगसँगै अरू के के कुरा छ समाजमा कस्तो असर पार्छ यसो को बारेमा पनि जानकारी लिन्छु फेरि पनि स्वागत छ तपाईँलाई धन्यवाद अब यो सङ्गीत क्षेत्रमा आउनुभएको छ सङ्गीतले समाजलाई चाहिँ के कस्ता टेवाहरू दिनसक्छ जस्तो लाग्छ तपाईँलाई सङ्गीतले समाजलाई अगाडि बढाउनलाई धेरै महत्त्वपूर्ण भूमिका खेल्छ गीत सङ्गीतलाई एउटा मान्छेलाई मोटिभेसन गराउने मान्छेलाई जागरण ल्याउने एउटा सजिलो माध्यम भनेको एउटा चाहिँ इम्प्रेसन दिने पनि गीत सङ्गीतले नै हो सङ्गीत चाहिँ एउटा वेदबाट निस्केको भन्ने कुराहरू छ त्यो कारणले गर्दाखेरि समाजलाई रूपान्तरण गर्नलाई युवाहरूलाई जागरण बढाउनको लागि या हरेक कुराहरूमा चाहिँ गीतलाई नै अगाडि बढाइन्छ जुन कुरा गीत सङ्गीत जुन कुरा हामीले पहिला पनि देखेका छौँ पार्टीका कार्यक्रमहरूमा सके पनि हजुर त्यही हो भने मैले यहाँनिर तपाईँको स्वदेश खान पनि देखेँ एउटा देशसँगको माया तपाईँको यहाँनिर प्रत्यक्ष रूपमा देखिन्छ म उद्यमी भनेर व्यवसायमा लागेकाहरूलाई पनि अगाडि बढाउन तपाईँले चाहिराख्नु भएको छ त्यसैले चाहिँ यो समाजमा तपाईँको भूमिकाको बारेमा चाहिँ बुझ्न खोजेको मात्रै Uh, यो पाठमा चाहिँ के छ भने म धेरै समाज सामाजिक रूपमा धेरै काम गरेँ जस्तै मैले निजी क्षेत्रको व्यवसायीहरूसँग विभिन्न उद्योग वाणिज्यहरूसँग ठुलादेखि साना उद्योगपतिहरूसँग मिलेर बसेर धेरै काम गरेँ त्यो बाटोले गर्दाखेरि हजुरले भन्नु समाजलाई केही दिनको लागि अब जस्तै उहाँहरूकै बोली चाहिँ अब यसरी बोल्नुपर्छ है उद्यमी व्यवसायहरूको पनि समाज राष्ट्र निर्माण ठुलो भूमिका छ त्यो भूमिकालाई चाहिँ कसैले न कसैले चाहिँ एउटा कदर गरिदिनु पर्छ त्यो त्यो पाठले गर्दाखेरि मैले त्यो मेरो काम सँगसँगै त्यस्तो भाव चाहिँ मैले एउटा भाव चाहिँ अन्तबाट खोजेँ तर यस्तो किसिमको पनि सङ्गीतले अथवा गीतको माध्यमबाट अगाडि बढाउन सकिन्छ कि भनेर मैले रहर गरेँ त्यो पाटो नै के छ भने मैले समाजप्रति घुमिल भएको जुन समय थियो त्यो समयलाई म मध्यनजर गरेर त्यही पाटोलाई चाहिँ अलिकति गीतको माध्यमबाट चाहिँ अगाडि बढाउन सकिन्छ कि भनेर चाहना पनि हो पके पनि यो समाजमा रहेका कुराहरूलाई कलाकारले उठाएको आवाज यति बुलन्द भएर निस्कन्छ भन्ने ज्वलन्त उदाहरणहरू हामीले धेरै पाएका छौँ अन्यले उठाएको आवाजभन्दा कलाकारहरूले उठाएको आवाज चाँडै नै पुग्ने गरेको पनि पाइन्छ त्यसैले यो कुरा पनि गरिसक्यौँ अब यहाँनिर फेरि यो एल्बमकै बारेमा कुराकानी गरौँ न सम्बन्धको पर्खाल नौड सङ्घहरू राखेर बनाउनु भएको छ लगभग पाँच लाखको हारेमा चाहिँ यसमा खर्च निस्कँदो रहेछ भनेर चाहिँ भन्नुभएको छ योबाट आउन चाहिँ कति आउँछ होला जस्तो लाग्छ अब यो पार्टमा अघि नै पहिला नै भनिसकेँ रा सोधिसक्नु भएको छ यो एकदम इच्छाको विषय यो हबीको रूपमा रह्यो तर अब त्यो हबी हुँदाहुँदै पनि ब्रेक इभनको पार्टमा चाहिँ अचिन्ता लाग्दो रहेछ है अहिले अहिले मैले छोटो समयमा विभिन्न क्षेत्रमा भिज्दाखेरि सङ्गीतिक चाहिँ यो आउने भन्ने पार्ट चाहिँ एकदम धेरै गाह्रो छ रिटर्नको पार्टमा पहिला कुरो त आफूले आफ्नो गीतले श्रोतालाई चाहिँ चिनाउन सक्नु पऱ्यो एउटा पार्ट अनि त्यसपछि श्रोताको डिमान्ड हुन्छ अनि यसले गर्दाखेरि अहिलेको साँच्चीको पहिलाको जस्तो मैले आफैले नवीन भट्टराईको क्यासेट कति किनेर सुनेको छु सत्तरी रुपियाँ पचास रुपियाँ किनेर सुन्थ्यो भने अहिले मेरो सिडीको मूल्य कति राख्छ भन्दा दुई सय पचास होला है दुई सय पचासमा कसले किन्छ र भन्ने किसिमको धेरै अब जो सङ्गीतमा माया नगर्ने मान्छेहरू नजिकका साथीहरू हुनुहुन्छ उहाँहरू धेरै भन्नुहुन्छ परिस्थिति फरक छ गीत आउने बित्तिकै युट्युबमा गई त्यस पछाडि अब यो भिड चार रुपियाँ दुई तिन रुपियाँ चाहिँ एकदम त्यो कपी कपी हुन्छ त्यो पार्टले गर्दाखेरि अलिकति नेपाली गीत संगीत क्षेत्र चाहिँ अलिकति व्यवस्थित हुनु नसके हो कि पारसीको कुरा पारिसी कुराहरू पनि र एकजना हाम्रा स्थापित सङ्गीतकार बिबी अनुरागी उहाँ दाईले पनि एउटा राम्रो गीत अहिले गर्दै हुनु गरिसक्यो भन्नुभएको छ सङ्गीतकारहरूको गीत सङ्गीत लाग्ने चाहिँ मर्म मर्मलाई किन पीडालाई बोकेको गीत भन्नुभएको अब यो चाहिँ के अरे गीत सङ्गीत एउटा पाठ हो भने अर्को चाहिँ यो क्षेत्रमा लाग्ने मान्छेहरूले अलिकति जागरण चाहिँ ल्याउनु पर्ने रहेछ संस्थागत गर्नको लागि धेरै कामहरू गर्न रहेछ अब म त फेरि यो क्षेत्रमा निजी क्षेत्रसँग काम गरेको अब बजेट आउन लाग्यो सरकार नीति कार्यक्रममा पनि यो क्षेत्रलाई एड्रेस गर्ने कुराहरू यो सङ्गीतमा लाग्ने मान्छेहरूले गर्नुपर्ने हो म त अब भर्खर नयाँ रुचिको रूपमा लागि संस्थागत रूपमा अलिअगाडि बढाउँदाखेरि चाहिँ यसका अलिकति समस्याहरू पनि धेरै समाधान हुन सक्छन् जस्तो मन लाग्छ अब यहाँनिर तपाईँले कुरो गरे अनुसार मलाई पनि एउटा कुरो चाहिँ उठाउनु मन लाग्यो जस्तो तपाईँले भन्नुभयो नवीन के भट्टराईको सङ्घहरू सुन्दाखेरि मैले त्यति बेला सत्तरी हालेर किनेको थिएँ भनेर भन्नुभयो जस्तो अहिले तपाईँले अडियो निका अडियो सिडी निकाल्दाखेरि त्यसमा प्राइस चाहिँ दुई तोकिएको हुन्छ यहाँनिर यो सङ्गीतकर्मीहरूकै कमी कमजोरी हो कि जस्तो पनि लाग्छ कि मलाई मेरो भ्यूमा मात्रै है यसलाई अन्यथा नलिनुहोला तपाईँहरू जस्तो कलाकारहरूले अन्य कलाकार साथीहरूले पनि सुनिराख्नु भएको छ अन्यथा नलिनु होला त्यति बेला नवीन के भट्टराई भनेको एकदम इस्टाब्लिस भइसकेको नेपाली पप सिङ्गर उहाँको अडियोको चक्काको चाहिँ लगभग साठी रुपियाँदेखि सत्तरी रुपियाँ पर्थ्यो अरुको पचास रुपियाँ पनि पाइन्थ्यो यहाँनिर चाहिँ त्यति बेला पनि त्यो अडियो क्यासेटबाट पनि सुन्न पाइन्थ्यो भने अहिलेको अडियो सिडीबाट पनि सुन्न पाइन्छ दुई सय पचास मूल्य किन राखियो त नि त्यसलाई सय रुपियाँ अथवा त्यही असी नब्बे नै गराइएको भए त यसरी पाइरहेपछि हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्दैन क्या यो पार्टमा चाहिँ मैले पनि अलिकति बुझ्दाखेरि कस्तो भने दुई मैले गीत रेकर्ड गरेँ पाँच हजारमा कम्प्लिट एरेन्ज रेकर्डिङ सबैको <laughs> मैले तिरेको छु पाँच <laughs> अब अहिले मैले एकजना साथीले चाहिँ नि हाम्रो एकजना स्थापित सङ्गीतकारलाई सङ्गीतबद्ध गराउँदाखेरि प्याकेज कति रे भन्दाखेरि पचास हजार भन्नु प्याकेज यो एउटा एउटा गीतको भने कि मैले आफ्नो गीतमा सङ्गीत धुन मेरै भयो अनि स्वर मेरै गरेँ त्यो गर्दाखेरि पनि एराउन्ड ट्वेन्टी थाउजन्ड चाहिँ एउटा गीतमा मेरो खर्च भयो त्यो जुन सीडी को प्राइस जुन सरले भन्नुभयो भने त्योमा बढ्नुको एउटा कारण त्यो पनि रहेन र अर्को इन्टरनेसनल प्राइसको हिसाबले सिडीको मूल्य त्यो सिडी बनाउनलाई अब अहिले त्यो को जमाना गइसक्यो त्योजनालाई त्यसमा लाग्ने डिजाइनिङका पार्टहरू भए त्यसपछि त्यसलाई प्रिन्ट गर्ने त्यो पार्टले प्रडक्सन साँच्चीकै मैले क्यालकुलेसन गर्दाखेरि अहिले दुई सय नि मेरो प्रडक्सन कस्ट गर्दैन गर्दैन त्यो अहिले त्यो कस्ट चाहिँ यो प्राइस यसरी डिटर्मिन गर्दोरहेछ भन्ने लाग्छ मलाई कहीं कि मई लगता है खर्च उठन दुई सौ 250 भाई तल राखे रा, उठ्ते जो लगता तर फिर दुई सौ पचास राखी सकें दुई सौ पचास हालां कि अडियंस धो जो ते दुई सौ पचास के सीढ़ी सौ रुपया में लिया क्वांटिटी तो, तो बढ़ी जा क्वान्टिटी बढी गएपछि मेकअप गर्दैन र त्यो पार्टमा चाहिँ कस्तो देखियो भने अब अहिले साँच्चीकै भन्नुपर्दाखेरि मलाई चाहिँ के, के लाग्छ भने सय रुपियाँ मूल्य राखे पनि नेपालमा ओहो फलानु नवीन भट्टराईले एल्बम एउटा का निकाल्नुहोस् भनेर अहिलेको परिपाटी यो रहन्छ रान्छ कस्तो रहेछ भने किने परिपाटी रहेन परिपा श्रोताहरूले चाहिँ एउटा नवीन भट्टाईले चाहिँ एउटा नयाँ एल्बम आयो अब अहिले चाहिँ नवीन भट्टाईले एल्बम निकाल्नु हो भने एउटा गीत गाउनुहुन्छ भिजुअल गर्नुहुन्छ म्युजिक कम्पनी युट्युबमा त कलेक्सन सुरु हुन्छ उहाँले चाहिँ सातवटा आठवटा गर्नु पर्दैन कलेक्सन उहाँले पछि निकाल्नुहुन्छ परिस्थिति अहिलेको अवस्था हिजोको भन्दा अलिकति त्यस्तो फरक रहेछ अर्को कुरो चाहिँ प्राइसमा थोरै राखेर पनि अब अहिलेको डिजिटल जुन उसमा गयो <laughs> एमपी थ्री अथवा यो संसारलाई चाहिँ नि अलिकति साङ्ग्रो नजिक बनाइसक्यो नजिक बनायो त्यो नजिकले गर्दाखेरि चाहिँ मान्छेले किनेर सुन्यो भन्दा पनि अब युट्युबमा राखन तिम्रो सङ हामी सुनिहाल्छौ जाँदा हिँड्दाखेरि पनि सुन्नु सकिने भयो हिँड्दाखेरि मोबाइलमा ट्रान्सफर गरिदेऊ न भन्ने किसिमको आइसकेको अवस्थामा चाहिँ साँच्चीको भन्दाखेरि त्यो एउटा सिटी किन्ने भनेको चाहिँ एउटा उसको कलाको उसको लागि सम्मान गर्ने कदर मात्रै त्यति मात्रै जस्तो बुझ्छु है मैले पके पनि जस्तो आजभोलि तपाईँले भने जस्तै अब म युट्युबमा राखिदियो त्यहाँबाट सुनिहाल्छु ब्लुटुथ छ ब्लुटुथबाट सेयर गरिदेऊ न भन्ने कुरा कतिपय सिङ्गरहरूको सङ्ग मार्केटमा आउनुभन्दा अगाडि एरेन्ज फाइनल हुनुभन्दा अगाडि पनि त्यो रफ भोकलहरू नै मार्केटमा आइसकिहाल्छ कि त्यसले गर्दा पनि धेरै गाह्रो छ है तपाईँहरूलाई होइन डेफिनेटली त्यो पार्टमा अब मैले काम गर्दै जाँदाखेरि कतिपय ठाउँबाट चाहिँ स्टुडियोमा रेकर्ड सकिने बित्तिकै त्यो चाहिँ धेरै नेपालहरीको सबै एफएममा पुग्छ भन्ने कुरा पनि सुनेको क्या मैले त्यो त्यो लिक भएको त आर्टिस्टहरूबाटै होइन र भनेको यही कुरा जुन मैले अघि नै भने संस्थागतको कुरा छ यो व्यावसायिकरणको कुरा छ होइन नेपाली गीत सङ्गीत क्षेत्रलाई चाहिँ अलिकति व्यावसायिक बनाउनु पर्छ क्या व्यावसायिक हुनु नसकेका पार्टले यस्तो भएको जस्तै सरले भन्नुभयो आर्टिस्टहरूकै हामी हामी चना नै कतिपय के छ भने मेरो अरूले सुन्दै हुन्थ्यो भन्ने किसिमको चाँडै बजारमा गइदिए हुन्थ्यो भन्ने किसिमको अलिकति यो भावनाले गर्दाखेरि त्यस्तो भाव हुनसक्छ सरले भने जस्तै ओके भने यसलाई अलिक व्यवस्थित गर्नलाई चाहिँ अब हामी आफैले एउटा अलिकति फरक ढङ्गले चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई हुन्छ हामी कार्यक्रमको लगभग लगभग लग अन्त्यतिर पनि आइसकेका छौँ राजको इसारा पाएका छौँ आज हामीसँग नवोदित गायक चक्रपाणे तिमल हुनुहुन्छ उहाँको एल्बम सम्बन्धको पर्खालमा नौवटा सङ्घ समावेश भइएको छ के कस्तो सङ्घहरू समावेश भएको छ भनेर जान्नको लागि सुन्नको लागि तपाईँले उहाँको एल्बम लिनुपर्ने हुन्छ र अब हामी अन्तिममा छौँ हाम्रा अडियन्सहरूलाई केही भन्ने चाहना छ अडियन्सहरूलाई चाहिँ मेरो जुन नयाँ सम्बन्धको पर्खाल भन्ने एउटा नयाँ एल्बम नेपाली म्युजिक फिल्डमा त्यो लन्च गरिरहेका छु त्यसलाई चाहिँ एज अ हर्सटायल खालकाहरू <laughs> छन् र सबैलाई हाम्रा श्रोताहरूले सुनिदिनुहोस् र सुनेर अब एउटा चाहिँ नयाँ प्रतिभाको हिसाबले पनि कमी कमजोरी कहाँ छन् र त्यो कुराहरूलाई चाहिँ रेडियो अर्पण मार्फत नै यहाँहरूले सुन्नुभयो भने यहीँ मही मार्फत तथा मलाई पनि यहाँहरूले डाइरेक्ट चाहिँ सल्लाह सुझाव दिनुहुन सक्नेछ र माया गरिदिनु होस् श्रोताहरूले मायाले गर्दाखेरि नै मैले केही अगाडि बढ्ने एउटा उत्साह पाउँछु र त्यसैमाथि झनै अब रेडियो अर्पणले पनि अब यो जुन अवसर दिनुभएको छ यो पार्टलाई पनि मैले एकदम हृदयदेखि नै एकदम धन्यवाद आभार व्यक्त गर्छु मैले सोसियल मिडियाहरू पनि निकै आएको छ आजभोलि सजिलो पनि भएको छ सञ्चार क्षेत्रमा तपाईँलाई सिधै सम्पर्क गर्नको लागि कुनै आइडियाहरू मलाई चाहिँ तिमल सिन्हा डट चक्रपाणी एट द रेट मेरो इमेल आइडी चाहिँ त्यही हो फेसबुकमा पनि म छु चक्रपाणी भनेर हान्दाखेरि फेसबुकमा पनि मलाई भेटिन्छ युट्युबमा पनि मेरो गीतहरू चक्रपाणी तिमल भनेर सर्च गऱ्यो भने दुई चारवटा गीतहरू त्यहाँ मैले राखेको छु यस फ्रेन्ड आज तपाईँको माझमा नवोदित गायक चक्रमार्ती मिल्सिहासँगको कुराकानी रह्यो चक्रमार्ती मिल्सिन्हाको सङ्घहरू पनि प्ले प्लेआउट गरिरहेका छौँ भने आगामी दिनहरूमा अन्य सङ्घहरू पनि प्लेआउट गर्छौँ आज बजेका सङ्घहरू उहाँसँगको कुराकानी तपाईँलाई कस्तो लाग्यो शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न फोन गरेर पनि हामीलाई बताइदिनु होला राम्रो लाग्यो भने अन्य साथीहरूलाई पनि यो सङ्घ राम्रो बनेको छ सुन्नु है भनेर आग्रह गरिदिनु होला नराम्रो लाग्योमा सिधै हामीलाई सम्पर्क गरेर यसमा सुधार्नुपर्नेछ भनेर पनि भनिदिनु होला यहाँसम्म आउनुभयो धेरै धेरै धन्यवाद धन्यवाद राजन सर र यसको साथै यो पुरै होल अर्पन टिम रेडियो टिमलाई पनि म धेरै धन्यवाद गन दिन चाहन्छु यस ब्रेन्ड आज पनि फोप ग्यालेरीबाट टाटा बाइबन बेल्ने बेला भइसक्यो वान सेकेन्ड थ्याङ्क यू भेरी मच सग्रो पहाडी तिमेल सिन्हा वान यू राज र तपाईँले तिनजेलसम्म रेडियो अर्पण एक सय चार ठुलो इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण सुनेर साथ दिनुभयो सुनेर साथ हुने दिनुहुने तपाईँ सम्पूर्ण धन्यवाद भन्दै अन्तिममा सम्बन्धको पर्खाल एल्बमका सिङ्गर चक्रपाठ तिमी सिन्हालाई एल्बमको धेरै धेरै शुभकामना एउटा शिखर चुमोस् हाम्रो यही छ शुभकामना सँगसँगै तेरिया मगरलाई पनि हाम्रोतर्फबाट धेरै धेरै शुभकामना भोट गर्नुहोस् अझै दस मिनट जति बाँकी छ भन्दै आजको लागि पप ग्यालेरीबाट म तपाईँको दिलको साथी राजन गुरुङ छुट्टिन्छु हवस् त नमस्कार stay have a great time uh -oh.